शनिबार साँझसम्म तराईका अधिकांश र पहाड़का केही क्षेत्रमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाई सचेत सतर्क रहन विज्ञको सुझाव नेपालमा कुनै पनि बेला इबोला भाइरसको संक्रमण हुन सक्ने पश्चिमी अफ्रिकी मुलुकको भ्रमण नगर्न परराष्ट्र मन्त्रालयको आग्रह अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बाह बढ्यो मर्मत कार्य भइरहेको अवस्थामा वाहाव बढ्दै गएकाले जोखिम बढेको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण बुढा थोकीको भनाई आफूलाई पदबाट हटाउन अदालतले आदेश दिनुपर्ने इराकका कार्यवाह प्रधानमन्त्री नोरीको फनाई ब्राजिलको साओपाओ राज्यमा भएको जहाज दुर्घटनामा राष्ट्रपति चुनावको उम्मेद्वार कम्पोस सहित सातजनाको ज्यान गयो र सोह्र वर्ष मुनिको एसएसी प्रिमियर क्रिकेटमा नेपालले थाइल्याण्डमाथि दस विकेटको शानदार जित नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्र बाँच समयकाटनमाभरै केही साथ सुनिरहनु भएको साँझ पाँच बजेको छ सहकर्मी अनि तारियाल अविरल वर्षाका कारण नारायणी नदीमा पानीको वाहा बढेपछि गण्डक बाँधको ठोक्कर नम्बर तीन जोखिममा परेको छ मर्मत कार्य भइरहेको अवस्थामा नदीको वाह बढ्दै गएकाले जोखिम बढ़ेको सहायक प्रमुख जिल्लाधिकारी श्यामकृष्ण बुढा थोकीले गण्डक ब्यारेजमा पानी बढ्दै जाँदा बाँधका ठोक्करहरू समेत जीर्ण भएका कारण भत्किएर गाउँमा पानी पस्ने सम्भावना बढ़ेको छ आठ लाख क्युसेक पानीको वाहावसम्मले केही नहुने गण्डक ब्यारेज मर्मत नहुँदा तीन लाख क्युसेक पानीको बाह हुँदा गाउँ पस्ने खतरा बढेको छ दुई हजार उना सालको भदौमा तीन लाख क्युसेक पानी हुँदा ठोक्कर नम्बर एघार बाह्र र तेह्रलाई असर गरेको गण्डक नदी नियन्त्रण संघर्ष समितिका अगुवा प्रेमचन्द्र गुप्ताले बताउनु भएको छ गण्डक ब्यारेज अन्तर्गत जिल्लाको त्रिवेणीदेखि पक्ली हवासम्मको नेपाली पक्षको गण्डक नहरको दायाँ किनारको बाँध जीर्ण बन्दै गएका कारण पानी बढ्दै जाँदा कुनै पनि स्थानमा रहेको बाँध फुट्न सक्ने खतरा बढ्दै गएको छ गण्डक ब्यारेज अन्तर्गत ठोकर नम्बर बाह्र यसअघि नै जीर्ण भई भत्किसकेको छ भने नेपाली बाँधको दुई र तिनको बिचमा बिच भागमा पने ठोकरहरू जीर्ण भएकाले यस क्षेत्रमा खतरा बढ्दै गएको समितिले जनाएको छ स्थलगत निरीक्षणका क्रममा ठोकर नम्बर तीन कमजोर रहेको पाइएकाले तत्काल ठेकेदारलाई काम थाल्न स्थानीय प्रशासनले आग्रह गरेको छ यस्तै सिराहाको भोकामा कमला नदीको बाँध भत्किएर गाउँ पसेपछि स्थानीयमा त्रास फैलिएको छ आज बिहान बाँध भत्किएपछि स्थानीयहरू सुरक्षित स्थानतिर जाने क्रम अहिले पनि जारी छ पन्ध्र वर्षपछि कमला नदीको बाँध भत्किएको छ अविरल वर्षाका कारण जनकपुर नगरपालिका पनि जलमग्न भएको छ नगरमा पानीको निकास नभएका कारण नगर जलमग्न भएको छ वर्षाका कारण भानुचोक उत्तिमपुर जिल्ला अदालत विश्वकर्मा चोक सड़क जलाशय जस्तै भएको छ भने अधिकांश घरमा पानी पसेको छ त्यसै उता साउन सत्र गते सिन्धुपाल्चोको जुरेमा गएको पहिरोले अबरुद्ध सुनकोसीको बहावलाई सुचारू गर्न नेपाली सेनाले आफ्नो प्रयास जारी राखेको छ दैनिक पाँच सातवटा विस्फोट गराएको भए पनि अपेक्षाकृत बहाव बढाउन भने सकेको छैन बिस्तारी पानीको वहाव बढाउने प्रयास गरेको भए पनि हिजोदेखि परेको लगातारको वर्षाले कठिनाई भएको छ मुख्य राजमार्ग अवरुद्ध भएपछि सेनाले नयाँ ट्र्याक खोल्ने काम पनि सुरु गरेको छ नयाँ ट्र्याक खोली वैकल्पिक मार्ग सञ्चालन गर्न साढे सात किलोमिटरको दूरी खन्नुपर्नेछ राजमार्ग अवरुद्ध हुँदा सिन्धुपाल्चोका पन्ध्र गाविस यातायात सेवाबाट वञ्चित भएका छन् भने ती गाविसमा सञ्चार र बिजुली समेत अवरुद्ध भएको छ यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझसम्म तराईका अधिकांश र पहाड़का केही क्षेत्रमा वर्षा हुन सक्ने जनाएको छ लगातारको मुसलधारे वर्षाले बाढी पहिरोको जोखिम बढाउन सक्ने भन्दै विज्ञहरूले सचेत र सतर्क रहन सुझाव दिएका छन् मन्त्री परिषदको बैठक बसिरहेको छ सिंहदरबारमा बसेको बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षक बडुवा राजदूत नियुक्ति लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ बैठकमा छब्बीस बासदको मनोनयन संसदीय समितिका सभापति संविधान निर्माण लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारले जानकारी दिनुभयो यस्तै स्वास्थ्यका कारण केही काम हुन नसकेको भने टिप्पणी भइरहेका बेला प्रधानमन्त्री एवं कंग्रेस सभापति सुशील कोइराले भेटवार्तालाई छ, केही दिनदेखि के दिन उहाँले लगातार पार्टीका सांसद तथा अन्य दलका नेताहरूसँग आज पनि भेटवार्ता गर्नुभएको हो नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय बलखोमा आज पनि बसिरहेको छ बैठकमा नौ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सम्बन्धी कार्यदलको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् साउन दुई गतिको पहिलो बैठकले महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन सङ्गठनात्मक प्रस्ताव र विधानलाई महाधिवेशनको निर्णयअनुसार सम्पादन गरी केन्द्रीय कमिटिको दोस्रो बैठकमा प्रस्तुत गर्न दुई कार्यदल गठन गरिएको थियो राजनीतिक प्रतिवेदन सम्पादन कार्यदलको संयोजक अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भने संगठनात्मक प्रस्ताव र विधानका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ विधान संशोधनको प्रतिवेदन सचिव विष्णु पौडेलले टेबल गर्नुभएको थियो यस्तै दुई वर्ष अघि एमाले छाडेर संघीय समाजवादी पार्टी खोलेका विजय सुब्बा पुनः एमाले फर्किएका छन् अध्यक्ष केपी शर्मा ओलीले सुब्बालाई पार्टीमा भित्र सुब्बासहित एमाले छाडेका करिब पैँतिसजना पुनः पार्टीमा प्रवेश गरेका छन् परराष्ट्र मन्त्रालयले युबोला भाइरसबाट प्रभावित पश्चिमी अफ्रिकी मुलुक गिनी नाइजेरिया लाइबेरिया र सियरानी ओनको सम्भव भएसम्म भ्रमण नगर्न आग्रह गरेको छ युबोलाको औषधि अहिलेसम्म पत्ता लाग्न रो नसकेकाले रोगको संक्रमण हुन सक्ने सम्भावनाबाट टाढा रहनु पहिलो आवश्यकता भन्दै मन्त्रालयले भ्रमण चेतावनी जारी गरेको हो परिभ्रमण गर्न पर्ने भए उच्च सतर्कता र सावधानी अपनाउन र फर्केर आएपछि स्वास्थ्य मन्त्रालय वा नजिकको अस्पताल तथा स्वास्थ्य संस्थामा सम्पर्क गरी कम्तीमा एकका स्थानसम्म निगरानीमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ यी भाइरस सम्बन्धी कुनै पनि शंकास्पद अवस्था भए तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयले भनेको छ यसैबीच घातक यी भाइरस नेपालमा प्रवेश गर्न नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण स्थापना गर्ने काममा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 हाँले लगातार पार्टीका सांसद तथा अन्य दलका नेताहरूसँग भेटवार्ता गर्नुभएको छ विभिन्न क्षेत्रका सांसदहरूसँग उहाँले सामूहिक रूपमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभएको छ प्रधानमन्त्री एवं कङ्ग्रेस सभापति कोइरालाले आज बिहान पनि पार्टीका प्रभावशाली नेताहरूसँग पार्टीको गतिविधि र सरकारको काम कारवाहीका बारेमा छलफल गर्नुभएको छ प्रधानमन्त्री कोइरालाले छब्बीस सभासदको मनोनित संसदीय समितिका सभापति राजु चयन व्यवस्थापिका संसदको बैठक अहिले बसिरहेको छ बैठकमा विनियोजन विधेयक दुई हजार एकहत्तर अन्तर्गत कानून न्याय संविधान सभा तथा संसदीय मामिला मन्त्रालय र शान्ति तथा पुननिर्माण मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ लोकतान्त्रिक गणतान्त्र गणतन्त्रात्मक शासन व्यवस्थाको मेरुदण्डका रूपमा रहेका दुवै मन्त्रालयको कार्यक्षेत्र र तालाई, ता दृष्टिगत गर्दा विनियोजित रकम अप्राप्त भएको सभासद्हरूले बताएका छन् काठमाडौँको डब्लुभीआईपी आवास नजिकै एक महिलाको हत्या भएको छ महानगरीय प्रहरी वृत्त कालीमाथिका अनुसार धारिलो हतियार प्रहार गरी महिलाको हत्या भएको हो अन्दाजी 25 वर्षकीदेखि देखिने महिलाको परिचय भने खुल्न सकेको छैन उनको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ गायक तथा संगीतकार सरोज गोपाल वज्राचार्यको गैराती निधन भएको छ पोखरा उपमहानगरपालिका एक बगर्ने वासे वजार्यको हृदयघातको कारण निधन भएको हो त्रिसठी वर्षका वज्राचार्य मधुमेहबाट पीड़ित हुनुहुन्थ्यो गायक वज्राचार्यले गाउनु भएको देउराले उक्काले चढेर नक्कलीलाई भगाई लगियो झिल्कीले करुणौं मुटुरको एउटै लगातका गेद जनमानसमा चर्चित रहेका छन् उहाँका एक छोरा एक छोरी र श्रीमती रहेका छन् पहिलो माछापो एफएमका संस्थापक स्टेशन म्यानेजरको रूपमा दश वर्ष काम गर्नुभएको थियो त्यस्तै रेडियो नेपाल नगर परिष केन्द्रमा पनि उहाँले काम गर्नु भएको थियो वासस्थान विनाश र चोरी सिकारीका कारण नेपालका छत्तीस प्रजातिका चरा संकटमा परेका छन् संरक्षणको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था आइयुसिएनका अनुसार नेपालमा पछिल्लो पटक लोभीपापी गरुड सङ्कटमा परेको छ संसारभर पैँतिस हजारको हाराहारीमा रहेको गरुड नेपालमा भने एक हजारको हाराहारीमा रहेको चराविद डक्टर हेमसागर बरालले जानकारी दिनुभएको छ त्यस्तै नेपालमा फुस्रो टाउके हलेसो सु, कर्रा सुगा गलाफी टाउके सुगा र कागभला सुगा पनि खतरातर्फ उन्मुख भएका छन् हाडफोड गिद्ध र गिद्ध पनि सङ्कटको नजिक पुगेका छन् चराविद बरालका अनुसार ठूला प्रजातिका चरा विस्तारै संकटमा पर्दै गएका छन् मान्छेको जनसङ्ख्या बढ्दै जाँदा चराहरूको बासस्थान घट्ने चोरी शिकार बढ्ने आहारमा विषादीको प्रयोग बढ्ने र चरा संरक्षणमा सरकारी योजना प्रभावकारी नहुँदा नेपालका चरा सङ्कटमा पर्न थालेका हुन् प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हेलो सरकारको स्थापनादेखि दुई हजार एकहत्तर मसान्तसम्मको ओसिरी तथा गुनासाहरू र तिनको कानुनी अवस्था कार्यालयका सचिव शान्त राज अनुसार दुई कार्तिक सत्र गति स्थापना भएको हेलो सरकारमा दुई हजार एकहत्तर असार मसान्तसम्म एकतिस हजार छ सय बाइसवटा गुनासाहरू ओसिरी दर्ता छन् उहाँका अनुसार प्राप्त ओसिरी मध्ये तीस हजार तानब्बे प्रतिशत छ सचिव सुवेदीका अनुसार यस अवधिमा सबैभन्दा बढी गृह मन्त्रालयसँग सम्बन्धित पाँच हजार चार सय बहत्तरवटा शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालय र अन्तर्गतका चार हजार सात सय पचासीवटा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय दुई हजार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दुई 96, एक सय नेपाल विद्युत प्राधिकरण एक हजार चार सय सतहत्तरवटा वाणिज्य तथा आपूर्ति मन्त्रालय एक हजार अर्थ मन्त्रालय एक हजार श्रम तथा रोजगार मन्त्रालय एक एक हजार दुई सय उनासीवटा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नौ सय उसरी हेलो सरकारमा प्राप्त भए उक्त निकायहरूमा कानूनको लागि पठाइएको छ यस अवधिमा हेलो सरकार कक्ष आफैले चौध सय छैसठीवटा उसरी फडचोट गरेको छ प्राप्त गुनासोहरू प्रधानमन्त्री कार्यालयले तेत्तीसवटा केन्द्रीय स्तरका निकायमा फरचोटका लागि लेखी पठाउने गरेको कार्यालयले जनाएको छ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 तपाईले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए सकारात्मक कदम भन्ने अडतिस बी कर्तव्य हो भन्ने चौतिस र सी कार्यान्वयनमा चुनौती भन्ने अठाइस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ आइपर्ने प्राकृतिक विपत्तिबाट जोगिन के गर्नुपर्ला ए सतर्क रहने बी बढी जोखिम स्थानको पहिचान र सी सुरक्षित स्थानको खोजी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 पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन नौ बिसी काठमाडौँ सड़क खण्ड मोगलिन दमोली पोखरा सडक खण्ड र नानगढ प्रासे वटोल सड़क खण्ड पनि खुल्ला छ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 अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम 30 डिग्री र न्यूनतम 21 डिग्री से पूर्वानुमान महाशाखाले जनाएको छ भोलि दिनभर पानी पर्न सक्ने सम्भावना रहेको खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 अब अन्तर्राष्ट्रिय समाचार ब्राजिलको साओ पाउलो राज्यमा भएको जार्घटनामा राष्ट्रपति चुनावका उम्मेद्वार एडो आर्डो कम्पोस सहित सातजनाको ज्यान गएको छ दुर्घटनामा कम्पोस उहाँको चुनावी अभियानका फोटोग्राफर प्रेसर विमान चालक सा सहितका सातजनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ रियोदी जेनेरोबाट गोरु विमानस्थलतर्फ जाँदै गर्दा कम्पोस चढेको जा साओ पाउलो राज्यको सन्तोष सान्तोस सहरमा खराब मौसमका कारण दुर्घटनामा परेको हो ब्राजिलका राष्ट्रपति दिलमा रुसेफले तिन दिने राष्ट्रिय शोकको घोषणा गर्नुका साथै चुनावी अभियान अन्तर्गतका कार्यक्रम रद्द गर्नुभएको छ चुनावमा आफ्ना प्रतिद्वन्दी रहेका कम्पोस्टलाई महान राजनैतिक नेता भन्दै राष्ट्रपति रुसेफले शोक व्यक्त गर्नुभएको छ उन्साठी वर्षका कम्पोस उत्तर राज्यका पूर्व गभर्नर हुनुहुन्थ्यो इजरायल र प्यालेस्टाइन दुवै पक्षले युद्धविरामको सहमति उल्लङ्घन गरेका छन् प्यलेस्टाइन र इजरायल लडाएको समूहका प्रतिनिधिबीच कायरोमा सम्पन्न वार्तामा युद्धविरामको अवधि थप पाँच दिनका लागि बढाउने सहमति भएको थियो तिन दिन अगाडि भएको बहत्तर घन्टाको युद्धविराम सकिन केही समय छँदा दुवै पक्ष पाँच दिनका लागि युद्ध गर्न सहमत भएका थिए नयाँ युद्ध सहमति भए इजरायलले आफूमाथि आक्रमण गरेको भन्दै गाजामा हवाई आक्रमण गरेको छ प्यालेस्टाइनी लडाकुले इजरायलमाथि पाँचवटा रकेट आक्रमण गरेपछि आफूहरूले आक्रमण गरेको इजरायलको भनाइ छ प्यालेस्टाइनले भने इजरायलले झुटो आरोप लगाएको भन्दै पछिल्लो आक्रमणमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं हरपर्दा ब्याटसम्मान शरद भेस्वाकर अमेरिकाको सिकागो शहरमा हुने स्थानीय प्रतियोगितामा भाग लिन त्यसतर्फ छैन भएका छन् भेसवाकर आशा बेलुकी अमेरिका प्रस्थान गर्नेछन् अगस्तको अन्तिम हप्ता हुने प्रतियोगितामा भेसवाकरले पञ्जाब लाइन क्लबबाट खेल्नेछन् लोभेश कालियाको स्वामित्वमा रहेको पन्जाब लाइन्समा पाकिस्तानका मोहम्मद श्यामेस सब्रिल अहमेद र वेस्ट इन्डिजका मर्भि डिलियन जस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडी पनि रहेका छन् गुमा हुने रा स्थानीय प्रतियोगितासँगै भेस्वाकरले विदाको समयमा नर्थ एक्सास लेगमा खेल्नेछन् विश्वाकरले उक्त प्रतियोगितामा खेल्ने अवसर नेपालका खेलाडी राकेश कर्ण पाएका हुन् कर्णले यसअघिदेखि नै यो क्लबबाट खेल्दै आएका थिए प्रतियोगितापछि भेशवाकर सेप्टेम्बरको दोस्रो हप्ता नेपाल, ने नेपाल फर्किनेछन् र सोह वर्ष मुनी को एसिएी प्रीमियर क्रिकेट में थाईलैंड में दस वििकेट को शानदार जीत हात पारे मलेिया के सेलांगो ट्रफ क्लब कोलालमपुर में थाईलैंड को। उपचास रन को लक्ष्य नेपाल बिना सीती फेटाए प्रकम में सुशांत सिंह पच्चीस रविशाह सोलह रन जोड़े नटआउट रहे टस हारे पहले बैटिंग थाइलैंड अड़चालीस रन जोड़े अलआउट भार स्पिनर जितेंद्र ठाकुरी एक्लि पांच विकेट लिये नेपाल सुमित महाजनको कप्तानीमा मैदान ओर्लिएको छ भदौ चार गतिसम्म चल्ने प्रतियोगितामा नेपाल र थाइल्याण्ड सहित मलेसिया ओमान सिङ्गापुर र बहरयन सहभागी भएका छन् अधिकांश र पहाड़का केही क्षेत्रमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाई सचेत र सतर्क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 आफुलाई पदबाट हटाउन अदालतले आदेश दिनुपर्ने इराकका कार्यवाहक प्रधानमन्त्री नोरीको भनाई ब्राजिलको साओ पाओ राज्यमा भएको जाँच दुर्घटनामा राष्ट्रपति चुनावको उम्मेद्वार कम्पोज सहित सात चुनावको स्यान गयो र सोह्र वर्ष मुनिको एसएसी प्रिमियर क्रिकेटमा नेपालद्वारा <laughs> साजो पांच बजेटिन सकिए हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल नमस्कार यस फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दु सौ नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन फेड्स को आधिकारिक बिक्रेता जानकारी कराइन